विश्वासिलो ज्यासल अनुप नि? कम मेरी आखिर सुन्चादीका सुथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितवन फोन शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस अनुप लामी छाने हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु रेडियो अर्पण एक सय जातुप्लो पाँच मेगामा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइली राजु पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा पर् हामी हरेक हर दिन आउँछौँ तपाईँको माझमा र तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पनि पुर्याउँछौ यदि सम्झिन मन लागेको छ आफन्तलाई साथी सङ्गीतको लागि कुनै सम्झना सन्देश छ भने आउनुहोला आज पनि तपाईँ दुई दुईवटाबाट हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै फोन उठाउनको लागि निकै नै तम तयार भएर बसिराख्नु भएको छ आउनुहोला र अनुपसञ्चाधी पसलले आजको अर्पण समर्पणको यो श्रृङ्खलासँग सहकारी गरेको छ मैले अनुपसञ्चाधी पसलको बारेमा पनि तपाईँलाई जानकारी गराउनुपर्छ तपाईँलाई ग्रह गर गहनाको कारोबार गर्नुपरेको छ भनेदेखि तपाईँले सम्झिनै पर्छ पूर्वी चितवनकी विश्वासिलो जाथलको रूपमा रहेको छ अनुप सञ्चादी पसल तपाईँले त्यहाँबाट ग्रहदशा राशिअनुसारका रत्नहरू त्यस्तै गरी आकर्षक सञ्चारिका गरगहनाहरू सुपथ मूल्यमा पाउन सक्नुहुनेछ साथै कम्प्युटर प्रणालीद्वारा नाप्तोल पनि गरिन्छ जुन नयाँ रोड पर्सामा रहेको छ अनुप सुन चाँदी पसल फोन नम्बर शून्य छपन्न पाँच सय उना मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय अस्सी छ भने प्रोप्राइडर हुनुहुन्छ अनुप लामिछाने तपाईँले उहाँसँग प्रत्यक्ष फोन गरेर पनि अनुप सुन पसलको बारेमा अझ धेरै जानकारी लिन सक्नुहुनेछ र यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर डल्लाकोटी पोल्टी फर्मबाट के छ गणेश छ के गर्दै हुनुहुन्छ कि घर बाहिर भनेपछि बिदा कहिले पनि हुँदैन बिदा पाइहालिन्छ भनेपछि यो दिनमा चाहिँ तपाईँको बिदा हो यो दिनमा चाहिँ तपाईँलाई छुट्टी सबुल बिदा छ भने चाहिँ हुँदैन है भनेपछि फुल अफसै छैन कहिले काहीँ मन लागे काम पऱ्यो भने बस्नु चाहिँ पाइन्छ है अनि गणेशजी खासी खानुभयो एकैछिनमा खाने बेला पनि हुँदैछ तिन बजीतिर नभइकन खाना खाजा खाने बेला पनि हुँदैन सामान्यतया त्यो पनि हो तर अब खाजा खाना भनिन्छ खानु पनि पर्छ होइन मैले त खाइसकेँ खाएर मात्र भर्खर भित्र छिरेको छ एकदम सबैजनाको ठिक ठाक सर मैले घर परिवार लाग्यो अहिले पनि बिदा हुन्छ है नमस्कार, नमस्कार। गणेशजी हुनुहुन्थ्यो यति बेला डल्लाकोटी पोल्ट्री फर्मबाट आउनु भएको थियो र अर्को साथी पनि हुनुहुन्छ अरे राजले इसारा गर्नुभएको छ पक्नुहोस् है तपाईँलाई भन्नुभएको हो कि इसारा गर्नुभएको हो त्यसै मैले बुझ्न सकिएको छैन सायद इसारा गर्नुभएको होला उहाँलाई स्वागत गर्छु नमस्कार हजुर यसो चिन्नु पर्यो हाम्रो नवीनजीलाई नचिन्ने त कुरै भएन निवीनजी अनि के छ तपाईँको हाल एकदम ठिक छ हजुर पानी परिरहेछ बिहाल भएको छ है त हिजो आज अलिकति अकस्मात पानी परिरहेको छ भर्खर पाँच मिनट जति भयो पानी पर्नु सुरु गरे भद्रगोल बनाइदिन्छ है ल ठिकै छ अनि खाजै खानुभयो के खाज खानुभएको छ खान हाम्रो नवीनजीको पसलको वरिपरि बाटो सधैँ जस्तो हिँडिरहेको छौँ नवीनजी निकै नै व्यस्त देखिनुहुन्छ है ल ठिकै छ केही सामान लिनु पऱ्यो भने पक्कै पनि नवीनजीको पसल छोडेर अन्त चाहिँ जाँदैनौ हजुर हजुर है त अनि आज कस्तो सम्झिरहन्छ कार्यक्रमहरूलाई एकजना सिस्टर हुनुहुन्छ अनिता भनी हुन्छ नवीनजी आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है ल नमस्कार नमस्कार नवीनजी हुनुहुन्थ्यो यति बेला र चोकबाट भन्दै हुनु थियो पानी पर्न थालिसकेको रहेछ भर्खर म छिर्नुभन्दा अगाडि पानी परिसकेका थिएन अहिले पानी पर्न थालिसकेको रहेछ र यति बेला भने कोही साथी फेरि लाइनमा हुनुहुन्छ अरे उहाँलाई स्वागत गर्छु त्यस पछाडि एउटा सुमथरा आवाज तपाईँको माझमा राख्छौँ हजुर नमस्कार कामाटी को कतिमा पढ्नुहुन्छ रिजन जी हुनुहुन्थ्यो उहाँसँग हामीले कुराकानी गर्न सकेनौँ हाम्रो राज्यको ध्यान अलिकति अन्त डाइभर्ट भइरहेको कि जस्तो लागिरहेछ मलाई जे होस् विचार गर्नु साथीहरूसँग कुराकानी गर्दाखेरि यति बेला कोही साथी हुनुहुन्छ कहिले स्याड पारामा आउनुहुन्छ किन होला मलाई लाग्यो कि है होला अनि खाजा खानु भयो कि खानु भएको छैन आहा भाइनानी हजुरहरु मेरो त भइसक्यो हाम्रो राजको पनि भइसके छ दाजुले पनि मेरो पनि भइसक्यो भन्दै हुनुहुन्छ अनि आज अर्पण समारोहमा आउनु भएको छ हामी एउटा आमेठो आवाज राख्छम अब अक्लको साथ सम्झिनु हुन्छ साथ प्रथम हजुरलाई धन्यवाद एक मिनेट दादालाई उहु घर परिवारलाई हजुर दिदी भाइनाजीलाई अनि म के लाउँ भने तिमी नै तिमी सम्पूर्णलाई हुन्छ मुस्कानजी कार्यक्रम आउनुभयो खुसी लाग्यो यसरी नै माया गरिराख्नु होला है त नमस्कार नमस्ते मुस्कानजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् एउटा बाटो होइन दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच यति बेला भने तपाईँको माझमा रामकसम एल्बममा समावेश रहेको गीत अर्जुन सुनामको सुरमा राख्न चाहन्छु यति बेला तिमीलाई देख्दै मनमा प्यासको आधी चल्छ हो बिना पाती बिना तेना दीपु जल छराम कसम दीपु जल छराम कसम दीपु जल शरम कसम दीप जल शरम कसम दीपू जल छरम कसम दिप जल छरम कसम आज मैले गहना किनेर नि? सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको नि कम बाठी बुढी हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र हो हामी कहाँ ग्रह गर, दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसा चितोवन पो शून्य छपन्न छ चा बयानब्बे दुई सय उनासे मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी प्रोपराइटर अनुप लामी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 हामी सरकारी बोर्डिंग तथा का हरू, किताब पर्ने को छपन्न पांच बैसठी पांच सौ उन्नाइल यस घाइतेको सम्पूर्ण जिम्मेवारी भवन निर्माण व्यवसाय सङ्घले नै लिन्छ होइन त दाइ लौ न ठेकदार साहब मैले त्यो घर बनाउनु अघि भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएकै छैन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 हजुर हमारा सेवाहर पल्सर दुसी का पल्सर बाइकप राम विश्वक सर्वाधिक बिक्री एक पच्चीस सी सी एक सचास सी सी का डिस्कभर बाइक एक सौ सी सी एक सचीस का प्लाटिना बाइक का साथ ही जिने स्पेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रहने हो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 ले को हो राष्ट्रिय हवाई राष्ट्रीय कुरियर सुविधा संपर्क बजार फोन शून्य छप्पन पांच साठी शून्य मोबाइल अंठानबे चार तिरपन चालीस एक सौ एक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 जानकारी का लगी शिव मोबाइल सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौतारा पड़ी संपर्क मोबाइल नंबर अंठानब्बे चार उन्सय सत्तरी चार सय उस अंठानब्बे जीरो बाईस छियासी सात सौ सात प्रोफ राइटर शिव अधिकारी घर तथा को सजावट का एक पटक समझना पड़ने नाम आशिया ट का सामग्री कारोरमैट मेट्रिक कुछ सोफा को आट, कुछन, कुछन कवर, कवर बेड कवर फोम काम डे रतनगर दुई टाड़ी उद्योग वाणिज्य संकित अगड़ी भेट संगना छप्पन पांच तिरासी सात सीस मोबाइल अन्ानबे चार एक छियालीस चार सन्तीस अंठानब्बे चार तिरपन्न बयालीस शाखा कार्यालय मेन रोड नारायणगढ़ बैंक नजिक तथा होस सपना रेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा हर्ज रो कार्यक्रम अर्पण समर्पण पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँहरूले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुन सुकेको सुनिराख्नु भएको छ र्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको तपाईँको तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन मन लागेको छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छपन्न लागि खुल्लै छ र यति बेला कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कस्तो भएको छ राम्रै भएको छ है ल ठिकै छ आकाश कार्यक्रम आउनु भएको छ आज को कसरी सम्झिनुहुन्छ हुन्छ आकाश कालमा आउनुभयो खुसी लाग्यो ह यसरी नै माया गर्नु आउँदै गर्नु होला है ल नमस्कार आकाशन्थे यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ त्यो पनि थाहा छ तर लागिरहेको छैन होला चिन्ता नगर्नुहोस् पक्कै पनि तपाईँको फोन लाग्छ प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्दैछ र अनुप आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई गरगहना सम्बन्धी कारोबार गर्नु छ भने तपाईँले सम्झिनै पर्छ अनुप संसारिक पसललाई ग्रहदशा राष्ट्रियअनुसारका रत्नहरू आकर्षक सञ्चारीका गरगहनाहरू सुपथ मूल्यमा बिक्री गरिन्छ त्यस्तै गरी, गरी कम्प्युटर प्रणालीद्वारा नाप्तोक गर्ने ठाउँको खोजीमा हुनुहुन्छ त्यस्तो व्यवस्था भएको ठाउँ कहाँ छ होला भनेर खोज्नु भएको छ भने पनि तपाईँले अनुप पसलबाट यो सुविधा लिन सक्नुहुनेछ जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार हुनुहुन्छ अनुप लामी छाने र यति बेला भने कोही साथी हुनुहुन्छ नमस्कार कामटेको बोल्दै हुनुहुन्छ कोरागत शान्ति कोरागबाट शान्ति के छ शान्ति हालखबर एकदम ठीक छ दि एकदम ठीक एक छ के गर्दै हुनुहुन्छ म घरमै बसिरहेछु घरमै <laughs> बसिराख्नु भएको छ हजुर अनि खाजा खानु भएको कि खानु भएको छैन खाजा भएको छैन दिदी मेरो भएको छैन हजुर अनि आजअर्पण समर्पण मार्फत सम्झिने छ ककसलाई सर्वप्रथम हजुरलाई धन्यवाद अनि टेक्निशन मा हुनुहुने दादाको लागि हजुर दाको लागि सुभाष दादाको लागि अनि अर्पण हो अनि कानुहुने सम्पूर्णको लागि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाईमस्कार शान्तिजी हुनुहुन्छ कोराक आउनु भएको थियो र्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ अरे राजले इसारा गरिसक्नु भएको छु नमस्कार पनि ठिक छ कता हराउनु भाइ कतै हराउनु भएको छैन खैरणीतिरै हुनुहुन्छ है ल ठिकै छ हामीलाई चाहिँ माया मार्न खोज्नुभएको सोधेको कि अनि खास खानुभयो मेरो त भइसक्यो त आज कोही कस्तो लक्ष्मी सम्पूर्णको लागि हुन्छ म आउनु पनि खुसी लाग्यो लक्ष्मीजी अहिले भने बिदा हुन्छु है नमस्ते नमस्कार लक्ष्मीजी आउनुहुन्थ्यो त्यति बेला खैरनी देखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा यति बेला एउटा निकै नै मिठो आवाज बज्न थालिसकेको छ पृष्ठभूमिमा एकैछिन तपाईँको माझमा यही आवाजलाई थोरै अगाडि जोड्छु त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न र शून्य छप्पन्न भने अर्पण समर्पणको यो श्रृङ्खलामा विनया निरौलाको सुमधुर आवाज रहेको एउटा निकै नै मिठो गीत छ तपाईँलाई पक्कै पनि मनपर्छ राख्न चाहन्छु शङ्का नगर मेरो मायामा शङ्काले त लङ्का जनाउँछ र मेरो मायामा शङ्काले त लङ्का जलाउँछ पक्कै पनि हो शङ्का गर्नुहुँदैन तपाईँले पनि नगर्नुहोस् र आजले पनि शङ्का गर्नु भएन मैले पनि शङ्का गर्दिनँ कसैले पनि शङ्का गर्नुहुँदैन कसैप्रति पनि र अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँको सम्झना आफन्तसम्म पुऱ्याइराखेका छौँ अनुप सुन आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु र आकर्षक डिजाइनका सुन चाँदीका चाहिएको छ भने तपाईँले सधैँ सम्झिनुहोला अनुप सुन्चा दिवसलाई र अर्पण समर्पणको व्यवसायमा रहेर तपाईँसँग कुराकानी गर्दा गर्दै हामी लगभग कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ है भन्दै हुनुहुन्छ राजले पक्कै पनि राजको आग्रहलाई मैले पनि स्वीकार गर्नुपर्छ र आज तपाईँसँग छुट्टिएर भोलि भेट्न पक्कै पनि आउनुपर्छ एक दिनजेलसम्म तपाईँले अर्ण समर्पण गर्यो बसाइलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु लगन डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई तपाई पनि धन्यवाद दिन्छु र आज कार्यक्रममा फोन गर्नुहुने हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो गणेशजी हुनुहुन्थ्यो डोल्लाकोटी पोल्टिफुबाट टीप नवीनजी छु राजोकबाट रुजनजी हुनुहुन्थ्यो त्यस्तै गरी मुस्कान आकाश शान्ति लक्ष्मी तपाईँ सम्पूर्णलाई पुनः एकपटक धन्यवाद छ र फोन प्रयास हुने तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि विदा हुन्छु यस पछाडि तपाईँले नेपालबारी समाचार सुन्न सक्नुहुनेछ प्रदेश लगत्तै सहकर्मी राजनको साथमा कार्यक्रम लौ गाउँ सुन्न सक्नुहुनेछ यति अर्पण समर्पणको व्यवसायबाट भने म प्रतीक्षा पनि विधा हुन्छु नमस्कार तुम जमाना चोर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 प्रत्येक शनिवार बिहार नौतीस बजे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डॉक्टर लोक बहादुर सेड़ाई प्रत्येक शनिवार दिवसो एक बजे हार जोड़नी मेरुदंड तथा नशा रोग विशेषज्ञ डॉक्टर सेवा प्रत्येक मंगलवार दिवसो एक बजे हार जोड़नी मेरुदंड तथा नशा रोग विशेषज्ञ डॉक्टर सुधीप प्रत्येक शनिवार दिवसो एक बजे पेट छाती मोटू तथा मृगोला रोग विशेषज्ञ डॉक्टर कमल दुआड़ी यौन तथा छाला रोग विशेषज्ञ डाक्टर सेवा साथ ही बाल रोग विशेषज्ञ बशुला, बजे। एक बजे घाटी रोग विशेषज्ञ डॉक्टर आनंद घिमिरे आवं प्रत्येक दिन फिजिशि आंखा तथा दंतरोग विशेषज्ञ जांच करने जानकारी कराइन संबंधित बिरामी समय में नई संपर्क राखी स्वास्थ्य लाभ लिखो फोन बाम दर्ता सकने प्रत्येक महीना को दोसों चौथो शनिवार दिवसो एक बजे छाउनी अस्पताल काठमांडू का वरिष्ठ छाला तथा योद्रोक विशेषज्ञ डाक्टर सुनील साक्य द्वारा स्वास्थ्य जांच भैर सहर्स जानकारी कराद म पढ्नको लागि जापान जाँदैछु नानू तिमीलाई फर्केर आउँदा के ल्याइदिऊ मलाई आज म पढ्नको लागि जापान जाँदैछु जाँ जाँ जाँ म मेरो परिवार, परिवार खुसी छ थ्याङ्क यू चिवा तपाईँ पनि जापान जान चाहनुहुन्छ भने चिवामा आज सम्पर्क गर्नुहोस् जापानिज ल्याङ्ग्वेज सम्पूर्ण प्रोसेसिङ साथै बिए नाट जी पास भएकालाई फ्री प्रोसेसिङ संपर्क चिजुकेशन सेंटर भरपुर दस से अपजिट सी एम सी फोन शून्य छप्पन पांच अट्ठाईस छह अठारह अंठानब्बे चार बावन पचहत्तर शून्य पैतालीस टाड़ी का संपर्क रत्नगर दुई टाड़ी बजार सेकेंड फ्लोर अफ ओम साम हॉस्पिटल फोन शून्य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 मलाई गर्व छ किनकि म नर्सिङ पेसामा छु थ्याङ्क यू एभ्री स् ममा आत्मविश्वास छ किनकि